प्रविधि कक्षका रिजनसँगै म ध्रुवराज शुभ बिहानी दैनिक बिहानी प्रस्तुति कार्यक्रम हो र बिहान आठ बजे आउने गर्दछ र आज पनि हामी उपस्थित भइसकेका छौँ सु। शुभ बिहानीको नयाँ श्रृङ्खलामा शुभ बिहानीमा सधैँ जसो जा चाहिँ आज पनि हामी आजको तिथिमिथि त्यसै गरी तपाईँको आजको दिन कसरी व्यतीत हुँदैछ बाह्र राशिफले तपाईँको आजको दिनलाई कसरी निधी जानकारी रेडियो एक सौ चार पांच समय घाट में प्रसारण होना बाकी कार्यक्रम संबंधी जानकारी अभकामना पत्र उपस्थित भैया तिथिमिथि आज विक्रम सम्मार इकहत्तर साल साउन बार गति सोमवार तदनुसार दुई जून अट्ठाईस तारीख श्रावण शुक्ल पक्ष द्वितीय तिथि बिहान दस सैंतीस बजे प्रांत अश्लेक्ष नक्षत्र राति आठ छब्बीस बजे उपन्त मघा नक्षत्र सिद्धि अठाइसन्त आनन्ददा तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ वा राशिभरे तपाईँको आजको दिनलाई कसरी निहालेको छ राशिफल मार्फत तपाईँको आजको दिनचर्याका बारेमा जानकारीर्फि तपाईँको आजको दिन तपाईँको लागि ठिकै रहेको देखिन्छ कुनै कामको नेतृत्व आफैले गर्नुपर्ने देखिन्छ तपाईँले गर्नुभएको कामले अरूले कुरा गर्ने खालको समय पनि रहेको छ शिक्षाको विषय परिवर्तन हुने सम्भावना अलि बढिरहेको देखिन्छ विदेश यात्राको लागि राम्रो अवसर आउने खालको दिन रहेको मिथुन राशि तपाईँको आजको दिनमा समय माया प्रेममा खर्च हुनेछ भोग विलासको सामान किनमेल हुने देखिन्छ अधुरा काम पूरा हुने समय छ कटकट कर राशिले तपाईँको आजको दिनमा धन राम्रै काममा खर्च हुने समय छ सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ नतिजा थोरै मात्र तपाईँको साथमा छिंह राशि तपाईँको आजको दिन त्यति भर पर्दो रहेको छैन विभिन्न वाहनामा शारीरिक तथा मानसिक परिश्रम गर्नुपर्ने देखिन्छ विचार गरेर अगाडि बढ्नुहोला कन्या राशिले तपाईँको आजको दिनमा बौद्धिक काममा सफलता मिल्ने देखिन्छ नयाँ वस्तुको उत्पादन हुने देखिन्छ आफन्तबाट त्यति राम्रोसँग तपाईँलाई विश्वास नहुन पनि सक्छ तुला राशिले तपाईँको आजको दिनमा लामो यात्राको समय रहेको छ वैदेशिक यात्राको समय पनि मिल्न सक्नेछ भोज सामेल पनि हुने समय छ वृश्चिक राशि तपाईँको आजको दिनमा त्यति उचित रहेको देखिन्न माया प्रेममा भने रमाइलो समय रहेको छ परिवारमा एकदम रमाइलोको समय छ धनु राशिमा तपाईँको आजको दिन ठिकै देखिन्छ कुनै कामको नेतृत्व आफैले नै ने गर्नु पर्ला तपाईँले गर्नुभएको काम सफल हुने खालको दिन रहेको छ मकर राशि मकर राशि तपाईँको आजको दिनमा धार्मिक सामाजिक काममा संलग्न हुनुपर्ने खालको समय रहेको छ पूजामा ध्यान जा जाने खालको समय पनि छ केही गर्दा विचार गरेर गर्नुभयो भने आजको दिन तपाईँको लागि राम्रै छ कुम्भ राशि तपाईँको आजको दिन सफल रहने देखिन्छ बिहानदेखि दिन शुभ रहने सङ्केत पाउनुहुनेछ सा। सामाजिक काममा मन बढिजाने देखिन्छ र अन्त्यमा मेन राशि मेन राशि तपाईँको आजको दिन ठिकै छ सामाजिक का कामबाट तपाईँको मन प्रसन्न रहनेछ विपरीत लिङ्गीबाट पनि राम्रो सहयोग मिल्ने देखिन्छ तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ वार राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी बार राशिफल मार्फत मैले गराएँ तपाईँले शुभ कार्य गर्दै हुनु छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले शुरू गर्नु भएको त्यो शुभ कार्यले निरन्तरता दिएको खण्डमा सफलता हात पार्नेछ रेडियो तेस्रो खण्डमा लाग्दैछौँ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप पाँच मेघार्जमा पर्थ हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारी यति बेला हामी दिँदैछौँ तपाईँ शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ नौ बजेसम्म नौ बजेको समय रहनेछ बाडी समाचार भने त्यस पश्चात सुगम सङ्गीतको समय रहनेछ दस बजे अर्पण समाचार लगत्तै लोक झन्कारमा दिवसले साथ दिन आउनुहुनेछ सा। एघार बजेको समय अर्पण खबर भने लगत्तै सुजिताको साथमा जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको समय नेपाल बाँडी समाचार भने त्यस पश्चात तपाईँले बलिउड फोल्डर सुन्न सक्नुहुनेछ दिउँसो एक बजीसम्म एक बजेको समय अर्पण खबरको भने अर्पण खबर पश्चात तपाईँले कलिउड कान् जाउन सागरको साथमा सुन्न सक्नुहुनेछ दुई बजीसम्म दुई बजेको समय अर्पण समाचार भने लगत्तै दिवसको साथमा अर्पण समर्पण तपाईँले सुन्न सक्नुहुनेछ तीन बजेको समय नेपाल बाढी समाचार भने त्यसपछिको समयमा नेपाली पप गीत संगीत तपाईँले सुन्न सक्नुहुनेछ सा अपरान् चार बजेको समय अर्पण खबरको त्यस पश्चात फेरि पनि दिवस को साथ में आधुनिक यात्रा में रहना सकूने पांच बजे समय अर्पण बुलेटिन को भगत जीवन को मार्ग तक छजी को समय नेपाल बाढ़ी समाचार भाड़े छजी को समय अर्पण स्थानीय समाचार को भारत बजे फेवसले अर्पण सुबह सांस में दिन आने साढे सात बजेको समय सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजे नेपालवाडी समाचार पाउने नौ बजे बिबिसी नेपाली सभा सुनिसके पश्चात तपाईँले विभिन्न गीत सङ्गीतहरू राति दस बजेसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार भने लगात एक खुल्दोरी डट कम सुन्न सक्नुहुनेछ खुल्दुली डट कम सुनिसके पश्चात हाम्रो यात्रा आजको लागि राति एघार बजे गएर टुङ्गिनेछ भोलि बिहान चार बजीसम्म हामी विश्राममा रहनेछौँ भोलि बिहान चार बजे मङ्गलधुमका साथमा हामी उपस्थित हुनेछौँ तपाईँले श्रीमद् भागवत प्रवचनमाला भजनहरू बिहान साढे पाँच बजेसम्म सुन्न सक्नुहुनेछ साढे पाँच बजेको समय प्रभात बाढीको रहनेछ भने भोलि बिहान छ बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ लगतै बाढी बहसको समय रहनेछ भने सात बजे अर्पणी स्थानीय समाचारै बीबीसी बिहानी सेवा तपाईँले सुन्न सक्नु बीबिसी बिहानी सेवा पश्चात कृषि सरकारको पालो रहनेछ भने आठ बजे शुभ बिहानीको नयाँ श्रृंखलामा भोलि हाम्रो सामुदायिक फेरी रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारी यति बेला मैले गराएकामना तपाईँ आज ज जसको जन्म दिनु परेको छ तपाईँ सम्पूर्णमा शुभकामना हामी व्यक्तीत गर्न चाहन्छौ अनि तपाईँ आफ्ना साथीभाइ इष्टमित छिमेकीहरूको शुभकामना सन्देश बाँड्न चाहनुहुन्छ सा रेडियो अर्पण मार्फत भने तपाईँले हामीलाई सम्झाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तीन सय तीसमा पराह्र चार बजेदेखि पाँच बजेसम्म टिपाउन सक्नुहुनेछ त्यसै गरी रेडियो अर्पणको ठेगानामा पनि तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ यस जानकारीसँगै आजको लागि दैनिक बिहानी प्रस्तुति शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा रहेर साथ दिनुहुने रिजनलाई विशेष आभार प्रकट गर्छु श्रृंखलाबाट धन्यवाद <muchas>